मेरो छोरा एक दिन तैं मसंग वो मृत्यु भे स्वयंसंग एक प्रश्न करने मेरो छोरा मसंग ते प्रश्न को उत्तर कही हने सीर्फ छतुष्टि बल्ल मेरो पर प्रश्न तेरा मुखवा निस्क सको मेरो छोरा तेर युग को प्रभात में मेरो अंधकार मेरो मृत्युसंगे मरी सकते र तैंले बुझ्ने छैनस् तेरो पितालाई स्वयंको अस्तित्वसँग पनि शंका उठेको थियो तँलाई पत्यार पार्न सक्ने छैन त्यस बेला म कस्तो उत्तेजनाहीन निष्क्रिय र निर्बल थिए तैंले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला संघर्षको सिर्जना निम्ति शरीरका रगतका अन्तिम बुँद पनि भुल्किनुपर्छ केन्द्रित हुनुपर्छ प्रत्येक क्रिया एक लक्ष्यमा मत म त झण्डै लक्ष्यहीन थिएस रेडियो नेपालका प्रथम गीतकार शंकर लामी छानेको मेरो नजन्मिएको छोरोलाई कवितासँगै आजको यो अजर अमर गीतको एक सय उनान्सयौं श्रृंखलामा प्राविधिक मित्र शरीदई दिनेश निरोलाका साथमा यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन आजको यो विशेष अङ्क दुई सय अङ्क पुग्नुभन्दा पहिलेको एक अंक अगाड़ीको श्रलामा हामी नेपाली जनसमाजका प्रतिष्ठित गीतकार छिन्नलताको पुण्यतिथिका सन्दर्भमा छिन्नलताका गीत विशेषमा समर्पित हुनेछौं निबन्धकार एवं कवि शंकर लामी छाने छिन्नलताका बारेमा लेख्छन् छिन्नलताका बारेमा उनको आफ्नो अनुभूति पुस्तकबाट यसरी साभार गरिएको छ पुस्तकको पाना पल्टाउन बिर्सेर म मनको तरंगमा हिलिन पुगेछु अक्षरहरू मेटेर त्यहाँ एउटा अनुहार देखा पर्न आयो विभिन्न प्रकारको मोटरमा आएको वा गएको म दि्छु त्यो अनुहार साधारण एक नेवार परिवारमा जन्मिएको त्यो अनुहार नेपालको राजपरिवारको दूलो रूखमा लता बनि बिरिएको पनि मलाई सबैलाई सरहबोध भइसकेको हो व्यक्तिगत रूपमा त्यो हागा स्वतन्त्रवादी भए पनि वसन्त र बहार र सुख साथ उभिए पनि लताको निर्यता र टेवा नपाई हुर्किन नसक्ने व्यवस्थाको बोध हुन्थ्यो त्यो अनुहारलाई बेन्चकारमा देखे पनि जीपमा देखिए पनि व्यक्तिगत किसिमले न त परिचय पाउने मौका नै मिल्यो न त कुरा गर्ने अवसर नै काठमाडौँका विभिन्न सांस्कृतिक कार्यक्रममा उनको उपस्थिति देख्दा देख्दा त्यो नदेखिनु आश्चर्य लाग्ने जस्तो बानी परिसकेको थियो पूर्व राजपरिवारका बुहारीका रूपमा परिचित छिन्न लतालाई नेपाली जनसमाजमा गीतकारका रूपमा पनि छिन्न लताकै नामबाट चिनिन्थ्यो भने राजपरिवारमा उनको नाम रमोलादेवी शाह थियो आज छिन्नलताको पुण्यतिथिका सन्दर्भमा उनको पन्द्रौं पुण्यतिथिमा उनकै रचनाका गीतहरूको यो सन्दर्भ जोड़नेछौ गायिका सुनन्दा माथिमाको स्वर सेके रसाइलीको संगीत र छिन्नलताको शब्दबाट un mm -hmm. कार छिन्नलता को जन्म विक्रम संबत उन्नाईस से अस्सी को हारहारी में काठमंड बागबजार भर्ष नारायण मानंदर हरिमाया मानंदर का सुपुत्री का रूप में जन्म छिन्नलता परिवेश अपने घर में पाईन्नी पी राज प्रवेश उनको परिस्थिति बेग हों गीतकारकै रूपमा मात्र परिचय भएकी छिन्नलताका बारेमा रोचक प्रसंग पनि छ उनका सम्पूर्ण किताबका नामहरू अक्षरबाट शुरू भएका छन् अन्तर्भावना अन्तर्वेदना अन्तवार्ता अन्तरंगता यस्तै नामबाट अबाट शुरू भएका छन् जसरी बलिउडकी प्रसिद्ध लेखिका शोभा डेका धेरै किताबहरू पहिलो अक्षर यसबाट शुरू भएका छन् भने स्टारी नाइट सोसियल लिभिंग जस्ता वा सेलेक्टिभ मेमोरी नामबाट भएका छन् भने त्यसै गरी भारतका प्रसिद्ध फिल्म निर्देशक जे ओम प्रकाशका धेरै फिल्मका नामहरू अवाट शुरू भए जस्तै हाम्रा गीतकार छिन्नलताका धेरै पुस्तकका नामहरू अवाटै शुरू भएका छन् उनको पहिलो गीत संग्रह अन्तर्भावनाका बारेमा निबन्धकार शंकर लामी छाने लेख्छन् अकस्मात हालै छिन्नलताद्वारा लिखित तथा प्रकाशित अन्तर्भावना नामक कविता संग्रह म कहाँ आइपुग्यो आवरण उघार्ने बित्तिकै कवियत्रीको उपहार र उहाँको दस्तखत देखि स्वास्नी मानिस कवि वा लेखकको कमी भएको यस देशमा त्यो पुस्तक प्रकाशित हुन सकेकोमा मलाई ठूलो हर्ष भयो स्वयं लेखक भएकोले प्रकाशनको झन्झट रहर वितरण एवं विक्रीको अनुपात मलाई थाहा छ प्रथमावृत्तिमा यदि हजार छापेको छ छा भने रहरमा दुई सय पचास बाणिएला दश वर्षसम्ममा दुई सय पचास विक्ला र बाँकी पाँच धमिराको आहार बनला। नेपालको अव्यावसायिक एस सरस्वती साधनामा साधना सेवाहरू साधना केही छैन शंकर लामिछानेका यी पंक्तिहरूसँगै छिन्नलताका बारेमा उनका अन्य चर्चाहरू छन् अनि एक रेडियो नेपालले एउटा नयाँ गीत प्रस्तुत गर्यो जसको रचनाको श्रेय छिन्नलताको नाममा थियो एकदमै नवीन नामबारे जिज्ञासु भएर मैले संगीतकार अम्बर गुरूङलाई सोधेको थिए र उनले बताएका थिए छिन्नलता जुन वातावरणमा हुर्केकी छन् त्यहाँ रेडियो सुनेर ग्रामोफोन टेप बजाएर वा स्वयंले नै रह प्रसिद्धि पाएका गीतहरु गाएर आनन्द मनाउन सकिएला तथापि शब्दको तपस्या गरेर गीत वा कविता नै रच्न सकिने अवस्थाको कल्पना पनि हुन सक्दैन जनसाधारणको दैनिक परिचर्यासँगै बिल्कुलै भिन्न त्यसतरको जीवनमा व्यक्तिगत वेदना व्यथा वा पीड़ा नहुनी होइन तर पनि त्यसको अभिव्यक्ति वा निकासको माध्यम भिन्न प्रकारका हुन्छन् छिन्नलताले निश्चय पनि मेरो धारणा छिनिदिइन् तापनि म आश्वस्त हुन सकिन नियमित आकस्मिकताको यो एउटा उदाहरण हो भन्ठाने सोचे समयको गर्वबाट एक सत्य जन्मी छाडनेछन् छिन्नतालाई गीतकारका रूपमा चिन्नेहरूभन्दा बढ़ी सन्दर्भ त आज सम्झना गर्न सकिन्छ नेपालमा गीत लेख्ने गीतकारहरूको निम्ति सबभन्दा ठूलो पुरस्कार भएको संस्था नै छिन्नलता गीत, गीत पुरस्कार गुठी हो यहाँबाट स्वर सम्राट नारायण गोपाल संगीत साधक अम्बर गुरूङ गोपालुन्जनदेखि लिएर नयाँ पुराना धेरै संगीतका गीत क्षेत्रका श्रेष्ठाहरू सम्मानित भएका छनृ हरिबोधनी हरिसयदनी एकादशीका दिन, एका दिन जन्मिएकी छिन्नलताले आफ्नै जन्मतिथिका दिनमा पारेर बाँड्ने गरेको त्यो पुरस्कारले संगीत जगतका तीनै विधाका श्रष्टाहरूलाई ठूलो मोह राखेको छ र झुम्मिने गर्छन् धेरै संगीतका श्रष्टाहरू त्यो दिन उनको सोल्टी होटल पछाडिको निवासमा आजभन्दा पन्ध्र वर्ष अगाडि डिसेम्बर चार तारीकका दिन नर्विक अस्पतालबाट छिन्नलताले विदा लिइन् विदा लिनुभन्दा अगाडि उनले हस्पिटलको बेडबाट अर्का गीतकारलाई आफ्नो हस्तलिखित गीत उपहार स्वरूप दिएर गए जीवन दिने डाक्टरलाई भनेर त्यो गीतको पंक्ति त्रिप्रेश्वरस्थित दशरथ रंगशालाको पछाडि रहेको एउटा क्लिनिकमा वित्तामा झुण्ड्याइएको पनि छिन्नलता तत्काल त्यही र स्थितिमा गीत लेख्न सक्ने एक सफल गीतकार पनि हुन् सिकेर साइलीको संगीतमा मनोर पाण्डेको स्वरमा गीत जाए स्वभाव तिम्रो सब लिजाने फूल को रसमा सुबस सुंदर बुने आरती जा स्वभाव तिम्रो सब लिजाने क रसम सुवास सुन्दर छर रस्तै तिमी संपूर्ण साल सिंधु जस्तै तिमी संपूर्ण लीला भारती जस्तै चा छमना सबलाई बोलाउने चन्द्र महर्ले चकोर जस्तै अरुलाई बोलाउने चन्द्र महर्ले चकोर जस्तै अरुलाई बोलाउने भारती जस्तै मनोहरण्डे नेपाली संगीत आकाशमा तीसको दशकमा आए उनका धेरै गीतमा स्वरहरू विशेष गीत गरेर सिकेर साइलीको संगीत र स्वरबहादुरको संगीत त्यसै गरी गणेश परिवारका संगीतमा धेरै गुन्जी आज पहिलो पटक मनोर का को को को अजर अमर गीतहरूमा मनोहर पाण्डेको गीतलाई प्रस्तुत गर्न पर्दा हामीले ढिला भएको पनि महसुस गर्यौं आजको कार्यक्रमका बारेमा हाम्रो ट्विटरमा स्वाभिमान सन्तोषले मेन्शन गर्नुभएको छ शंकर लामिछानेको कविताबाट शुरू भएको आजको अजर अमर गीतहरूमा रमला देवी शाह छिनलताप्रति श्रद्धा सुमन भनेर लेख्नु भएको छ भने देशभक्तवनले अहिलेको रातको समय अजर अमर गीतहरुको भनेर उहाँले टिप्पणी गर्नुभएको छ त्यसै गरी परी पुष्पीले पनि छिन्नलता विशेष अजर अमर गीतहरू बत्ती छैन जसोतसो सुन्दैछु भनेर लेख्नुभएको छ भने आजको यस कार्यक्रमका बारेमा हामीलाई फेसबुकमा घनश्याम शर्माले यस प्रकार लेख्नुभएको छ अजर अमर गीत केही श्रृंखला सुन्न पाइएन आज एक सय उना आतुर छु दाइबाट छिन्नलताको बारेमा पूर्ण जानकारी पाउने आशामा छु हाल पोखरा स्याङ्जा सात रापकोटका घनश्याम शर्मा पौडेलले दुई सय अंकको स्वर सम्राट नारायण गोपाल विशेषलाई पनि शुभेच्छा व्यक्त गर्नुभएको छ भने आबुधाबीबाट अनन्त कटवालले त्यसै गायक देवेन्द्र मानसिंहले पनि कार्यक्रमको प्रतीक्षा गर्दै जानकारी दिनुभएको छ देवेन्द्र मान सिंह स्वर सम्राट नारायण गोपालको पच्चीसौं पुण्यतिथिका सन्दर्भमा नारायण गोपाल निवासमा आफ्नो गायन प्रस्तुत गर्दै पनि हुनुहुन्छ उहाँले यसभन्दा अगाडि शुभारम्भ द म्युजिकल जर्नीद्वारा आयोजित गोपालुञ्जन सांगीतिक श्रला र अरूण थापाको श्रद्धांजली सांगीत श्रङखखलामा आफ्नो स्वर प्रस्तुत गरिसक्नु भएको पनि छ राजेश्वर उदे पाल्पाबाट लेख्नुहुन्छ स्वर सम्राट नारायण गोपालको आगामी शनिबार पच्चिसौं पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जली छिन्नलता पुरस्कारले धेरै श्रष्टाहरू सम्मानित हुनुभएका मध्ये स्वर सम्राट नारायण गोपाल गोपाल योन्जन र अरूणा लामाको कालजय गीतहरू तथा रोचक जानकारी प्राप्त हुने नै भयो गोपाल योन्जनको शब्द संगीत र आवाजमा सर्वाधिक मनपराइएको गीत देशले रगत मागे मलाई बलि चढ़ाऊ अरू लामाको कालजय गीत पोहोरसाल खुसी फाट्यो र नारायण गोपालको तिम्रो जस्तो मुटुमेरो पनि गीत अवश्य पनि सुन्न पाइएला भनेर उहाँले जानकारी राख्नु भएको छ यो अवश्य पनि हामीले कार्यक्रममा विस्तारै प्रस्तुत गर्ने नै छौं तर आज गीतकार छिन्नलता विशेष भएको हुनाले छिन्नलताको रचनाकारितामै हामी केन्द्रित हुनेछौं सुशीला सिलवाल रमेश अरियाल अमरदीप श्रेष्ठ र दिनेश नेपानीका पंक्तिहरू पनि छन् छिन्नलताको नेपाली सांगीतिक परिवेशमा राजदरबारसँग निकटता भए पनि राजदरबारकी बुहारी भए पनि दरबार भित्रै बसेर गीत लेख्ने पहिलो बुहारीका रूपमा चिनिने छिन्नलतालाई नेपाली संगीत आकाशमा सबभन्दा बढ़ी चिनाउने संगीतकारका रूपमा नातिकाजी श्रेष्ठ शिव शङ्कर र ज्ञानबहादुरको नाम स्वत स्मरणमा आउँछ आज प्रस्तुत गरिएको पहिलो गीत सुनन्दा माथेमाले गाएको गीतमा ज्ञानबहादुर श्रेष्ठको संगीत थियो भने दोस्रो गीतमा मनोहर पाण्डेको स्वरमा सिकेर सांलीको संगीत थियो अब तेस्रो गीत गत हप्ता हामीले सम्मान सम्झना गरिएका योग गायक फतेमान राजभण्डारीको स्वर नातिकाजीको संगीतमा कसोरी मैले यो नाम पारला यो दो सिन्धुबा कसोर यकै कसोरी मैले दो सुख दोख एक साथी दुबई भैरा भंथे सभी मतरो जीवन रहेरा सुख दोख एक साथी दुबई भैरा घंसम कि जीवन भरी रहे अले चटक छाड़ी यकल मलाई चाडी गयो है मैले कसोरी यकै कसोरी यो नाओ पार नाओ यो दुख सिन्धु बासोर जै कसो इ घटना सपना पोह पिथो कहले झो बिप नहीं रहेम घटे जति घटना सपना पो पितछ कहिले छो दिमाहस फुलो भन्सो किर सहस खुलो भन्छु किनार बल छैन बहुमा कसरी पार जाउँ कसोरी मैले यो नाम पार नाओ यो सिन्धुबा कसोर जै कसोरी अरूलाई लाखौं लाखको पुरस्कार बाँड्ने गीतकार छिन्न लताले जीवनमा जम्मा तीनवटा पुरस्कार पाइन् रत्नश्री त्यसै गरी अन्य दुई साहित्यिक पुरस्कार र ती पनि त्यति मूल्यवान पुरस्कार रहेनन् तर उनले नेपाली गीतकारितामा लागेका संगीतकारितामा लागेका र गायनमा लागेका कलाकारलाई प्रोत्साहन होस् भनेर ठूलै धनराशिको पुरस्कारको संस्था स्थापना गरेर गएकी छिन् इसवी सम्बत दिसम्बर चार तारीकका दिन बितिएका छिन्न लताले नेपाली संगीत आकाशमा धेरै गीतहरू आफ्नै भावनामा केन्द्रित भएर लेखेकी छन् आज कार्यक्रममा प्रस्तुत भएको पहिलो कविता शंकर लामी छान्नेको कविता कवि मुरारी सिगदेलबाट प्राप्त भएको छ उहाँलाई आभार व्यक्त गर्दै उहाँले कार्यक्रम सुन्दै गरेको जानकारी पनि दिनुभएको छ त्यसै पोखराबाट काभ्रेका अच्युत प्रशाद अधिकारी लेख्नुहुन्छ एक सय उनान्सौं अंकको कार्यक्रममा बधाई तथा रात्रिकालीन अभिवादन गीतकार छिन्नलताको पुण्यतिथिमा उनीप्रति हार्दिक श्रद्धांजलि र दुई सय अंक अझै भव्य होस् भन्ने कामना गर्दछु भनेर आरएएमआरईसीमा कार्यरत प्रसाश आकाशे तारा धरतीमा हेरी सधैं नै मुस्काउँछ वर्षाको रातमा लागेको झरी पानी नै वर्षन्छ सम्झना गर्दा योमन मनभित्र भी बिरह वर्षन्छ म जान्दिन यो गीत संगीतबद्ध भयो कि भएन तर यदि भएको रहेनछ भने कुनै संगीतकारले यसलाई टिपिहाल्नुपर्ने खण्ड छ शंकर लामी झाने लेख्छन् शब्दहरूको सरलता संगीतका लागि निकै उपयुक्त भएका छन् अभिव्यक्तिमा रहेको गहिराई संगीतका लागि ठूलो प्रसाधन बन्न पुगेका छनृ प्रेमिकाको आत्म बलिदानबारे यस पुस्तकमा अनेक गीतहरू छन् अन्तर्भावनामा तर सबभन्दा चर्को पंक्ति मलाई लाग्यो जाडो धपाई दिउला आफ्नै चिता जलाइ यस्तै गरी वीह अग्निको यो पंक्ति दुखको ज्वाला दण्डनी बलि पोलेझै मान्दछु घरमा भन्दा आगोमा शीतल होला कि ठान्दछु शंकर लामिछानेले छिन्नताका बारेमा अन्तिम ठाउँमा लेखेका छन् सम्पूर्ण पुस्तकमा पाइने एक अन्तर जो व्यक्ति विशेषका रूपमा आत्ममुखरित छन् राष्ट्रप्रेम होस् चाहे ईश्वर वन्दना उसका पंक्तिहरूमा सो प्रदर्शनको मात्रा पर्याप्त छ म मात्रै पोलिए भन्थे सबै नै पिल्सिएकै छन् यहाँ कुनै पोलिसकेका छन् कुनै पोल्दैछन् आगोले म मात्रै पोलिए भन्थे सबै नै पिल्सिएकै छन् यहाँ कुनै पोलिसकेका छन् कुनै पोल्दैछन् आगोले चितामा कोही जलेका छन् लगाई बन्धुको घेरा घरैमा कोही जलेका छन् मुटुको घोर नआएकोले छिन्नदासँग परिचय छैन मेरो परिचयको अर्थ मैले उनलाई चिने पनि उनले मलाई कहिले पनि चिनिनन् तापनि उनलाई म उनकै व्यथाको अनुभूतिमा उनकै पंक्तिद्वारा धाडस दिन चाहन्छु पात र फूल दुवै नै झरे जरा छिनेछ पात र फूल दुवै नै झरे जरा छिनेछ लहराले भने सुकेर पनि बेरेको बेरैछ छिन्नलतालाई श्रद्धांजलि व्यक्त गर्दै शंकर लामी आफ्नो यो पुस्तक समीक्षाको एक पंक्तिमा यस्तो पनि लेखेका छन् विश्व प्रसिद्ध लेखकको एउटा पुस्तक अवे फ्रम होम नामक भ्रमण पुस्तकमा छिन्नलताको चर्चा सम्झिन पुग्छु उहाँलाई श्याम वर्ण कृष्णसँग दाँजेर रचयिताले उहाँको मिलनसार स्वभाव मृद्भाषी आचरण इत्यादि भनेको सम्झे अनि लेखिकालाई मैले आधुनिक परिवेश र वातावरणमा हुर्किएकी कृष्णभक्त मीरा सम्झन पुगेँ शंकर लामिछानेका यी पंक्तिसँगै अब फेरि छिन्नताकै शब्दमा रेडियो नेपालका प्रथम महिला संगीतकार कोइली देवीले आफ्नै संगीतमा आफ्नै स्वरमा प्रस्तुत गरेको यो गीत जुन गीतको बोलबाटै कोइली देवीको जीवनको पहिलो गीती एल्बम कोइली देवीको एकात्तरौं जन्मदिनको दिनमा सार्वजनिकरण भएको थियो निसा दिन केवल हजूरी लाई समझी रहो समझु दिन केवल हजूर शर्मा लेख्नुहुन्छ दाजुको आवाज लयात्मक उज्यालोको बेजोड़ कार्यक्रम सम्मान योग्य बारे जानकारी बुझ्दैछु अजरमर गीतहरूमा बुटवलबाट त्यसै गरी कमान सिंह मुक्सु लेख्नुहुन्छ छिन्नलताले लब्ध प्रतिष्ठित व्यक्तिहरू विभूषित हुन्थे तर वास्तवमा वहाँ सांगीतिक इतिहासको धरोहर गीतकार हुँदो रहेछ धन्यवाद कोरियाबाट यसै गरी माइला काजी लेख्नुहुन्छ रातको समय र हजुरका साथ एकदम सुमधुर लाग्छ मलाई अनि जीको बारेमा सुन्न पाउँदा आभारी छु भनेर कथाकार अतिरिक्त पाण्डे लेख्नुहुन्छ छिन्नलता नेपाली गीतकारहरूको लहरमा एक विशिष्ट गीतकार हुन् श्रद्धा सुमन गीतकारहरूको लहरमा उहाँ साँचै नै अग्रणी हुनुहुन्छ साँचै जब जब छिन्नलताका गीतहरू गीत सुन्छु तब तब यस्ता शब्द शरी गीतका स्रष्टा स्वयं कसरी छिन्नलताको नामले पुकारिएकी हुन् भन्ने जिज्ञासा मेरो मन, मन मस्तिष्कमा उत्पत्ति हुन्छन् तर यसको जवाब आज पर्यन्त पनि पाउन सकिरहेको छैन मैले आज उनी अविछिन्न भएर पनि छिन्नलता सम्बोधित गीतकार सुन्दर मर्मस्पर्शी गीत सुनाइदिनु भएकोमा धन्यवाद लेख्नु भएको छ भने त्यसै केशव शाह लेख्नुहुन्छ आज पन्ध्रौं वार्षिक समारोह भइसकेछ स्वगीय छिन्नलताको मैले दुई हजार चौतिस सालमा चीनजान भएको थियो उहाँ स्वास्थ्य उपचारको लागि बेलायत सवारी भएपछि सम्बन्ध छुट्यो फर्केर आएपछि स्वास्थ्यको कारणले पछि भेट हुन सकेन भनेर लेख्नुभएको छ कवि गीता त्रिपाठीले पनि आज यो स्वरलाई अभिवादन गर्नुभएको छ आजको यो कार्यक्रममा हामीले प्रसारण गरेका सम्पूर्ण गीतहरू छिन्नलदाकै शब्दमा केन्द्रित छन् भने नेपाली गीतिकारितामा अहिले धेरै महिला गीतकारहरू देखिएका छन् विशेष गरेर पछिल्लो चरणमा तर त्यो चरणमा रानाकालको समय र त्यति दरबारबाट गीत लेख्ने एक साहसिक महिलाका दा छिन्नताको अभिवादन गर्नैपर्छ अब कार्यक्रममा यो पाँचौं गीत छ लोचन भट्टराईको स्वरमा यद्यपि यो गीत ज्ञानबहादुरको संगीतमा सुनन्दा माथिमाले पनि गाईसकेकी छिन् भने अब महिला संगीतकार शान्ति टटालको संगीतमा लोचन भट्टराईको स्वर मजुर स्वरमा शान्ति सालको संगीत लोचन भट्टराईको यो स्वरसँगै आज छिन्नलतालाई विशेष श्रद्धांजलि व्यक्त गर्दै कार्यक्रमको अन्त्यमा समालोचक महेश पौड्याल लेख्छन् दरबार भित्रकै प्रतिभा भएर पनि छिन्नलतालाई जुन जस दियो आजको पुस्ताले निर्विगम प्यासीलाई दिएन प्यासीबारे पनि चर्चा होस भनेर जानकारी दिनुभएको छ हेमन्त शर्मा लेख्नुहुन्छ यो मुख्यत संगीतका लागि प्रयोग गरिने शब्द हो तर मलाई यस समय प्रकाशदाईको आवाज र अजर अमर गीतहरू पुरै कार्यक्रम सुमधुर लाग्छ भनेर लेख्नु भएको छ र कार्यक्रमको यो सम्पूर्ण श्रमा गीतहरू संयोजन गर्न सगाउनु भएकोमा प्राविधिक मित्र दिनेश निरौलालाई हार्दिक आभार व्यक्त गर्दै सम्पूर्ण कलाकारलाई विशेष गरेर स्नेह व्यक्त गर्दै आगामी दुई अंक स्वर सम्राट नारायण गोपाल विशेषका दुई श्रिएर उपस्थित हुनेछौ नातिकाजीको संगीत तारा देवीको स्वर छिन्नलताको शब्दसँगै आजको कार्यक्रमबाट विदा हुन्छौ भीचा Yeah mm -hmm. सिङ्गो